अहिले अपरान्नको चार बच्यो अहिले अपरान्नको चार बच्यो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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनमा डब्लु बाट डब्लु डट रेडियो अर्पण डट कमबाट संसारभरि के छ सुनिरहनु भएको अपराह चार बजीको खबरमा यहाँलाई स्वागत छ म हमाल अब खबर विस्तारमा नेकपा माओवादी सहितका तेत्तिस दलले चुनावलाई सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायहरूलाईसँग अपिल गरेका छन् आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादीको नेतृत्वमा रहेको तेत्तिस दलीय मोर्चाले आम सहमति नभएको र हुनै नसक्ने चुनावले अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको हो उनीहरूले विदेशी आप्रवासीहरूलाई नागरिकता दिने नेपालीलाई अल्पमतमा पार्ने कुटनैतिक निकायहरूबाट काम भइरहेको दावी समेत गरेका छन् निर्दलीय र असंवैधानिक सरकारले घोषणा गरेको निर्वाचनले देशमा राजनैतिक निकास नदिने बताउँदै तेत्तिस दलीय मोर्चाको तर्फबाट देव गुरूङले जारी गरेको अपीलमा कुनै पनि कुटनीतिक निकायहरूबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी नेपाली जनताको राष्ट्रिय स्वाभिमान र लोकतान्त्र न्त्रिक पद्धति समेतलाई गम्भीर आँच पुर्याउने खालको अलोकतान्त्रिक विधि अपनाएर संविधान बन्ने सुनिश्चित नभएको निर्वाचनलाई समर्थन नगर्न आग्रह गरिएको छ एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा समूहगत छलफल सकिएपछि अहिले टोली नेताहरूले समूहको निष्कर्ष राखिरहेका छन् छलफलका क्रममा सहभागीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनैतिक एवं संगठनात्मक प्रस्तावको समर्थन गरेको बैठकमा रहेका एक नेताले जानकारी दिएका छन् सोह्रवटा समूहमा विभाजन गरिएको छलफलका निष्कर्ष अहिले टोली नेताहरूले राखिरहेका छन् हेडक्वार्टरमा रहने प्रस्तावमाथि बोल्दै एक टोली नेता भोजपुरा राज्य समितिकी अन्सना विशले प्रस्ताव सही भएको बताएकी छैन के, के लागि हानालोची गर्नुभन्दा अध्यक्षको प्रस्ताव मानेर जानुपर्छ विषेकको भनाइ उद्धित गर्दै नेताहरूले भने त्यस्तै बैठकमा बोल्दै अर्का टोली नेता मगरातका टेगबहादुर बस्नेतले अध्यक्षको प्रस्ताव मान्नुको विकल्प नभएको बताएका छन् उनले अन्तरिम कालका लागि अध्यक्षलाई मात्र हेड राख्नु विवाद विवाद भएको जनाएका छन् उनले उपाध्यक्ष पद त्याग गर्ने बाबुराम हट्सआईको निर्णय सही समयमा नभएको बताएका छन् त्यस्तै टोली नेताहरू अबका कमल चुन्दी र तमुवानका हरू अधिकारीले पनि अध्यक्षको प्रस्तावलाई समर्थन गरेको स्रोतले बताएको छ बैठकमा अहिले पनि टोली नेताले बोल्ने क्रम जारी रहेको छ टोली नेताको प्रस्तुति सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाब दिनेछन् नागरिकता बिना मतदाता नामावलीमा नाम नलेखाउन सर्वोच्च अदालतले दिएको आदेशवृत्त राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी सडक प्रदर्शन गर्ने भएको छ सर्वोच्चको आदेशप्रति असहमति जनाउन भोलि आइतबार रत्न पार्क शान्ति बाटिकामा विरोध र्याली तथा विरोध सभा गरिने सद्भावनाका महासचिव मनिष चुमनले जानकारी दिनुभएको छ सर्वोच्चको आदेशले मधेसी दलित आदिवासी जनजाति लगायतका समुदायलाई राज्यको मूलधारबाट बहिष्कृत गर्ने कार्यमा थप बल पुर्याएको सद्भावनाले बताएको छ सर्वोच्च अदालतले असार एकतिस कति नागरिकता बिना मतदाता नामावलीमा नाम नलेखाउने अन्तरिम आदेश दिएको थियो कङ्ग्रेस महामन्त्री प्रकाश मानसिंहले राजनैतिक दलले वातावरण तयार नगरे मङ्सिर चारमा निर्वाचन हुन नसक्ने दावी गरेका छन् उनले सरकारलाई चुनाव गराउने जिम्मा दिएको भए पनि चुनावको वातावरण बनाउने जिम्मा राजनैतिक दलको भएको बताएका छन् बत्तीसौँ बिपी स्मृति दिवसको अवसरमा आज मध्यपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले प्रमुख दलहरूले चुनावी वातावरण तयार पार्नका लागि अग्रसरता नदेखले चुनाव हुनेमा जनतालाई शङ्का भएको विचार राखेका छन् माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई इङ्कित गर्दै सिंहले भने केही दलका नेताहरू जनजाति र साना दललाई आन्दोलन गर्न उक्साएर चुनाव भाँड्ने षड्यन्त्रमा लागेका छन् दाहालले साना दल र जनजातिहरूलाई समानुपातिक सिट संख्या बढाउनका लागि आन्दोलन गर्न आरोप सिंहको रहेको थियो उनले क्षेत्र निर्धारण सम्बन्धमा सहमत बन्न नसके दुई क्षेत्रलाई आधार मानेर निर्वाचन गराउनुपर्ने धारणा राखेका थिए इजरायलमा रहेका प्यालेस्टाइनका बन्दीहरू रिहाई हुने भएका छन् अमेरिकाका प्रान्तीय सचिव जोन केरीको वार्तामा सहमति जुटेपछि इजरायलले प्यालेस्टाइनका बन्दीहरू रिहा गर्ने जनाएको छ इजरायलका विदेश मन्त्री स्टेजले दशकौँदेखि इजरायलको जेलमा रहँदै आएका बन्दीहरूलाई रिहा गरिएको जानकारी दिएको बिबिसीले जनाएको छ केरीसँगको वार्ताको क्रममा प्रधानमन्त्री बेन्जामिन नेता बन्दी रिहा गर्न सहमत भएको एक सार्वजनिक सञ्चार माध्यमलाई बता I got son र आगामी वर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा अन्तर्राष्ट्रिय दर्शकहरूका लागि टिकटको मूल्य घोषणा भएको छ समूह चरणको खेलको टिकट मूल्य नब्बे डलर अर्थात् हालको डलरको भावअनुसार आठ हजार छ सय गरेको छ फिफाका अनुसार तेह्र जुलाईमा हुने फाइनल भिडन्तको टिकट सबैभन्दा सस्तो चार सय चालिस डलर अर्थात् बयालिस हजार दुई सय चालिस र सबैभन्दा महँगो पन्चानब्बे हजार चालिस गर्दछ विश्वकप आगामी वर्ष जुन बाह्रमा सुरु हुने र पहिलो खेल साउ पाउलमा हुनेछ टिकट बिक्री यस वर्षको अगस्त बिसबाट सुरु हुनेछ फुटबल प्रेमीहरूले दस अक्टोबरसम्म टिकटका लागि आवेदन दिन सक्नेछन् त्यसपछि मतदानको माध्यमबाट कसलाई टिकट दिने भन्ने तय गरिनेछ यसपछि पहिले आएको आधारमा टिकट बिक्री गरिनेछ फुटबल प्रेमीहरूका लागि कुल तिस लाख टिकट उपलब्ध हुनेछन् हवस्त अपराह चार बजी को अर्पण खबर सकिए म सुचिता हमाल बिदा हुई नमस्कार